स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेक हर्सुमा अर्पण समर्पणको अर्को एउटा रमाइलो बसाइली राजु पनि हामी तपाईँहरूलाई भेट्न आइसकेका छौँ प्रविधि कक्षीमा हुनुहुन्छ यति बेला राज अनि तपाईँको साथमा आज म प्रतीक्षा थाहा नै छ अर्पण समर्पणको यो श्रृङ्खला लिएर हामी हरेक दिन आउने गर्छौँ कति बेला आउँछौँ त्यो पनि तपाईँलाई थाहा छ दुई बजीको अर्पण समाचार लगत्तै आउँछ करिब करिब तिन बजेसम्म र व्यवसायमा रहेर रहे विशेष गरी हामी तपाईँको सम्झना तपाईँको सन्देश तपाईँकै आफन्तसम्म पुर्याउँछौँ यदि सम्झिन चाहनुहुन्छ आफन्तलाई भनेदेखि आउनुहोला आज पनि तपाईँ आउने दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय लागि खुल्लै छ र अनुप सञ्चादी पसलले आजको कार्यक्रमसँग सहकार्य गरेको छ तपाईँलाई कर्षण डिजाइनका सोचादीका गरगहनाहरू चाहिएको छ ग्रहदशा राशिअनुसारका रत्नहरू त्यस्तै गरी कम्प्युटर प्रणालीद्वारा नाप्तुल गर्ने ठाउँको खोजीमा तपाईँ हुनुहुन्छ भने तपाईँले सम्झिनुहोला अनुप सन्चादी पसललाई जुन नयाँ रोड पर्सामा रहेको छ से से फोन नम्बर शून्य छप्पन्न छ बयानब्बे दुई सय उना सय मोबाइल नम्बर अन्ठानब्बे चार हुनुहुन्छ अनुप लामिसाने उहाँसँग तपाईँले अझै प्रत्यक्ष रूपमा फोन गरेर चाहिँ धेरै जानकारीहरू लिन सक्नुहुनेछ अनुप सञ्चारी पसलको बारेमा र बेला भने अर्पूर्ण समर्पणको श्रृङ्खलामा कोही साथी आइसक्नु भएको सा। छ म उहाँलाई कार्यक्रममा का स्वागत गर्छु हजुर नमस्कार हेलो हेलो कोही साथी हुनुहुन्छ लाइनमा हजुर नमस्कार भन्दै थिएँ ठिकै छ शा, गइसक्नु भएको छ डिस्कनेक्ट भएको छ फोन दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस कसैको लागि होइन तपाईँकै लागि हो खुल्ला छ र खुल्ला रहनेछ करिब करिब तिन बजीसम्म र यति बेला भने कोही साथी हुनुहुन्छ नमस्कार हेलो हजुर नमस्कार हजुर नमस्कार उफो उताको आवाज हल्का हल्का ब्याकग्राउन्ड मैले सुनिराखेको छु तर किन मसँग बोल्नु भएको छैन त्यो चाहिँ मैले थाहा पाउन सकिनँ सा कोही साथी हुनुहुन्छ भन्ने सङ्केत मिलेर आएछ राज्य के गर्नु साथी बोल्दै बोल्नु भएन आज र अर्पण समर्पणको यो श्रृङ्खलामा रहेर विशेष गरी तपाईँको सम्झना तपाईँको सन्देश तपाईँको आफन्तसम्म हामीले पुर्याइराखेका छौँ यदि आउनुहुन्छ सम्झना जहाँ नहुन्छ आफन्तलाई भनेदेखि आउनुहोला सन्देश पुर्याइराखेका छौँ तपाईँ फोन सम्पर्कमा आउनु भएको छ तर तपाईँसँग राम्रोसँग कुराकानी हुन चाहिँ सकिराखेका छैन अलिकति फोनलाइनमा पनि डिस्टर्ब भएर हो कि जस्तो पनि लागिरहेछ अनुप सञ्चारी पसलले आजको कार्यक्रमसँग सहकारी गरेको छ मैले तपाईँलाई जानकारी पनि गराइराखेको छु तपाईँलाई गैरगना सम्बन्धी कारोबार गर्नुपरेको छ भने तपाईँले सम्झिनै पर्छ पूर्वी चितवनको विश्वासिलो ज्यासल अनुप सन्चारी ज्यासललाई जुन चाहिँ नयाँ रोड पर्सामा रहेको छ प्रोभाइडर हुनुहुन्छ अनुप लामिछाने तपाईँले उहाँसँग प्रत्यक्ष रूपमा कुराकानी गर्नुहोस् र अझ धेरै जानकारी अनुप सन्चारि पसलको बारेमा लिन सक्नुहुनेछ यति बेला भने कोही साथी हुनुहुन्छ लाइनमा हजुर नमस्कार हेलो हजुर नमस्कार उफो कति न जाले आज धेरै साथीहरूले मसँग ज्याली गरिराख्नु भएको छ तपाई, फोन लागिसके पछाडि अफलाइनमा अफ इयरमा चाहिँ राम्रोसँग कुरा गर्नुहुन्छ अन आइसकेपछि किन बोल्नुहुन्न मलाई पनि अलिकति रिस उठिरहेको छ तपाईँसँग आज जे होस् आइसके चाहिँ बोल्नु होला यो मेरो आग्रह तपाईँलाई छ राजे कोही साथी हुनुहुन्छ फेरि पनि बोल्नु भएन भने दुखा नमस्कार, हजुर म धनकुटा सुन्नु न तपाईँ आवाज एक बन्द गरिदिनु न कुन आवाजलाई धनकुटा गीतको आवाज ठुलो सुनिरहेको थियो एलमजी के छ तपाईँको हाल खबर एकदमै एक एक खाजा, खाजा खाएर खाए अनि जुर्ला नि त है सधैँ आइस भन्ने पनि छैन नि छ मेरो आठ नौ बजेसम्म सायद म आठ बजे नौ बजे चितन फर्किन्छु होला चितनबाट काठमाडौँ ल ठिकै छ राम्रोसँग बस्नुहोस् रमाइलो गर्नुहोस् नै बस्यो क्या ल ठिकै छ शीतल खानु पनि पर्छ गर्मी समय चाहिँ त्यसो त बर्खायामको समय हो पानी पनि पर्छ क्यारे हजुर एकैछिनमा पानी आउँछ एकैछिनमा घाम चर्किन्छ कि गर्ने है <ml> जी जी, आज अनि जस् एकदम निशा सानु सन्जु उमा सन्जिता गोमा ज्योति अङ्किता अञ्जना नम्रता अस्मिता सलिना मिना निरा अनि लेफ्टेन्ट पवनजङ भण्डारी भरत साई मनोज भुजेल दीपक धर्म सुदन पृथ्वी भरत केदार विकास हुन्छ कार्यक्रमी लाग्यो अहिले हुन्छ है नमस्कार निलम अधिकारी धनुकुटादेखि आउनु भएको थियो र म समर्पणको श्रृङ्खलामा तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनु आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्दैछ यति बेला हामी एउटा सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि राख्छौँ त्यस पछाडि फेरि आउनेछौँ तपाईँ भन्ने फोन प्रयास गर्दै होला। रमा इतरे मया कर रमा खसरी भूलो लमा तीम नहीं छिमी नीमी धीरे माया दी नहीं माया दी मान्छुमा टाढा हुँदा हातिन्छु साथमा हुँदा मातिन्छु टाढा हुँदा जुनी जुनी यसै गरी तिमी नाथ दु मिमीला नहीं साथ दुमा तिम्रो दिल में कोई दिलमा को दिल में फूल रमा रेडियो आर ए आज मैले गहना एक पटक नसोधी गरी कारोबारको लागि पूर्वी चितवनकै विश्वासिलो ज्यासल अनुप सुनसारी ल्याएको भनिराख्नु पर्छ र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 लोक दोहरी लाइब इन कंसर्ट धनधान्याल वार्षिक उत्सव तथा विविध सांस्कृतिक कार्यक्रम को बेस्ट फर का अंकल का ए कान्छा अहिलेको जमानामा राम्रो सिकाउने ठाउँ हेर्नु पर्छ है ल अङ्कल पनि हाम्रै तलामा रहेको नेपाल प्राप्त गुरुकुल यूनिवर्सल कंप्यूटर इंस्टिट्यूट पाए पी नहीं चाहिए हमारा विशेषता कंप्यूटर हार्डवेयर एंड नेटवर्किंग कंप्यूटर सफ्टवेयर अकाउंटिंग पैकेज वेबेस डिजाइनिंग एंड प्रोग्रामिंग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 हजार हमी कहाँ स्वदेशी तथा विदेशी फर्निचर, सोफा सेट स्टिल दराज त्री दराज बक्स पलंग पाने को अर्डर अनुसार सामान मूल्य में पाइन सम्पर्क <गण> मनोकामना फर्निचर उद्योग रनपाएक बकुलहर दुर्सा रोड अरियल सप्लाइस को अगाड़ी मोबाइल अंठानब्बे चार पचास तिरहत्तर रामजी तिमल प्रभु प्रफुल्ल भई गर यो आहा, बुडा, माया ति आहालसुत्री त हो नि बुढी हाम्रै पर्सा बजारको भोलेनाथ सुनसारी पसलबाट ल्याइदिएको नि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 पुनश्च हम पसल पुरानो सौगात फोटो स्टूडिओ को ठीक अगाड़ी सर को जानकारी सेनेटरी एबं, का सामान मैनाली जानकारी सेनेटरी हजार हमी कहाँ दक्षी दक्ष प्लम्बर टॉयल्स से पाइप हमी कहा कंपनी को धारो सात वर्ष को गारेटी पांडा वोटर रिजाल पोलिटैंकी धारा फिटिंग पीबीसीपलब रह जानकारी कराइ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 हफिशनी घर को लगी सामान पेमी सस्तो आनी, नाम सस्तो अस्तों फर्नीचर भाचु भातुमा तेरी हेरी हेरी घर आमा बुवा दिदी बहिनी, लौ हई दाजू भाई सम्झनु सही काँडी चोखो, सस्तो सस्तो फर्निचरलाई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 एता यतातिर छोडी छोडी नजानु है उता घरखोराको फेसनाको पाइन्छ लुगा मन मनकामना मनकामना फ्यान्सी एक हजारमा हाई स्कुल र टाढीको बजारमा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 सय सन्ताउन्न मोबाइल नम्बर अन्ठानब्बे चार पचास चौवालिस तिन सय उनानब्बे प्रोपाइटर रमेश लोहानी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 यो छोटो व्यवसाय विश्रामपछि तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु तपाईँ यति बेला अर्पण समर्पण सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो तपाईँले सुन्नै पर्ने रेडियो तपाईँको मनको रेडियो रेडियो अर्पण एकछि थुप्रपाच मेघर्जमा र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ अनुप सुन्सादी पसलले आजको कार्यक्रमसँग सहकारी गरेको छ तपाईँलाई आकर्षक डिजाइनका सुन्तीका गरिक गहनाहरू चाहिएको छ भने तपाईँले सधैँ सम्झिनुहोला अनुप सुन्चाली नैया रोड पर्सामा रहेको छ फोन नम्बर शून्य छपन्न छ बयानब्बे दुई सय उना सय मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न बिस नौ सय रहेको छ यो जानकारी तपाईँलाई गराउँछु र बेला अर्पण समर्पणको श्रृङ्खलामा कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार नमस्कार दिदी हजुर कहाँटी को बोल्दै म क्यामेरीबाट दाजा ज्यामिरेबाट राधा अनि हाम्रो राधाजीको खबर के छ मेरो पनि एकदम ठिक छ तपाईँको जस्तै छ मेरो पनि खाजा खाइसक्नुभयो कि बनाउने तयारी के बन्दैछ कि अहिले चाहिँ कता हुनु घरमै हुनुहुन्छ ठिक छ अनि आज हाम्रो राधाजीले अर्पण समर्पण मार्फत सुनसना सन्देश कहाँ कसको गर्नुहुन्छ कार्यक्रममा आउनुभयो है ल नमस्कार नमस्ते राधा हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको श्रृङ्खलामा अर्को साथी पनि हुनुहुन्छ अरे राजले इशारा गर्नुभएको छ म उहाँलाई पनि स्वागत गर्छु नमस्कार मेरो हजुर कामको बोल्दै हुनुहुन्छ अहिले त छैन ल ठिक छ अनि आज अर्पण समर्पणमा आउनु भएको छ सम्सिने का कसलाई हुन्छ लीलाजी आउँदै गर्नु होला है हुन्छ ल नमस्कार लिलाजी हुनुहुन्थ्यो यति बेला नबलपरासीदेखि आउनु भएको थियो र अर्पण समर्पणको व्यवसायमा फेरि पनि तपाईँको लागि राख्छु अर्को एउटा निकै नै कर्णवे आवाज आ उदासी मन किन थोरै मेरो एक्लो पनि नपाउँदा उदासी मन किन थोर झ मलाई मेरो एक्लो पनि हजुर, हजुर आज मैले गहना नि? एक पटक नसोधी घरहना सम्बन्धी कारोबारको लागि पूर्वी चितवनकै विश्वासिलो ज्यासल अनुप सुनसारी ल्याएको नि त्यो पनि भरिराख्नु पर्छ र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 थाहा छैन र हजुरलाई एकै ठाउँमा पाइन्छ न्यु नेसनल बुक साइन्ड द स्टेसनरी जाउँ सधैँ सम्झेर सौराछो घरि घरी न्यु नेसनल बुक्स आइन्ड स्टेसनरी जाउँ सधैँ सम्झेर सौराछो घरि घरी जाउँ सधैँ सम्झेर सौराछो घरि घरी हामी कहाँ सरकारी विद्यालय बोर्डिङ स्कुल तथा क्याम्पस काठ्य पुस्तकहरू धार्मिक किताब अफिस का लागि आवश्यक पर्ने स्टेसनरी सामान खेलकुद कामग्रीहरू मूल्यमा रत्न चौक चितवन फोन शून्य छपन्न पाँच पाँच सय उन्नाइस मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी छ सय उन्नाइस घर निर्माण गर्दा गर्दै मान्छे खसै खै खै घरबेटी त अब यस घाइतेको सम्पूर्ण जिम्मेवारी भवन निर्माण व्यवसाय सङ्घले नै लिन्छ होइन त दाइ लौ न ठेक्दार साहब मैले त यो घर बनाउनु अघि भवन निर्माण व्यवसाय सङ्घबाट स्वीकृति लिएकै छैन तपाईँ कस्तो कुरा गर्नुहुन्छ यस्तो भवन निर्माण व्यवसाय संघबाट स्वीकृति नगरी बनाउन लागेको घर म आजैबाट बाँकी काम छाड़ी छाडिदिन्छु अब यो घाइतेको जिम्मा तपाईँ आफै लिनुहोस् केटा हो अहिले भवन निर्माण काम रोकिहाल म भवन निर्माण व्यवसाय सङ्घबाट स्वीकृति लिएर मात्र काम सुरु गर्छु जनहितका लागि भवन निर्माण व्यवसाय पूर्वी सितवन फोन सुन्य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 आकर्षक डिजाइनका सञ्चाधीका गरगहनाहरू चाहिएको छ भनेदेखि चाहिँ तपाईँले सम्झिनुहोला अनुप सञ्चारीय पसललाई त्यस्तै गरी ग्रहदशा राष्ट्रियअनुसारका रत्नहरू कम्प्युटर प्रणालीद्वारा नाप्तुल गर्ने ठाउँको खोजीमा हुनुहुन्छ तपाईँ त्यस्तो व्यवस्था रहेको ठाउँ कहाँ छ होला भनेर तपाईँ भुलिराख्नु भएको छ डुलिराख्नु भएको छ भने तपाईँले सम्झिनै पर्छ अनुपसञ्चादी पसललाई जुन चाहिँ नयाँ रोड वर्सामा रहेको छ प्रोभाइडर हुनुहुन्छ अनुप लामी छाने मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न बिस नौ सय अस्सी रहेको छ तपाईँले प्रत्यक्ष रूपमा फोन गरेर पनि अझ धेरै अनुप सञ्चालित पसलको बारेमा जानकारी लिन सक्नुहुनेछ र यति बेला भने अर्को समर्पणको श्रृङ्खलामा कोही साथी आइसक्नु भएको छ भन्ने सङ्केत मिलाएछ म उहाँलाई स्वागत गर्छु नमस्कार ए हजुर कहाँबाट बोल्दै हुनुहुन्छ यहाँको शुभ नाम गेस्ट गर्नु गेस पऱ्यो मैले मेरो गेस्ट मिलेन भने मैले गाली त खान्न नि है त्यही त फेरि गाली पाउँछु कि भन्ने डर लाग्यो कि एउनु होइन भयो ठिकै छ गाली नपाउनु भयो त म गेस्ट पनि गर्दिनँ कहाँबाट भन्नुहोस् त को बोल्दै हुनुहुन्छ ए लक्ष्मी अनि के छ लक्ष्मी खबर सबै ठिकै छ भनेपछि अहिले खेतमा नै हुनुहुन्छ ठिक छ कतिको रमाइलो भइरहेछ त अझ पानी परेको भए रमाइलो बढी हुन्थ्यो होला है भनेपछि दुई बजे पछाडिबाट बल्ल सुरु गर्न लाग्नुभयो हो ल ठिक छ रमाइलोसँग रोपाईँ गर्नुहोस् यो समय नै मौसम नै त्यस्तै गर्ने सिजन नै हो है खानु पनि परेको अरे है अनि भए हर्पण समर्पण मार्फत सम्झिने जग्गाको छ है धन्यवादको लागि हुन्छ क्याकिङ खुसी लाग्यो आउँदै गर्नुहोस् है ल नमस्कार <laughs> यति बेला अर्पण समर्पणको श्रृङ्खला सँगै हुनुहुन्छ तपाईँ र तपाईँको माझमा रहेर तपाईँको सम्झना आफन्तसम्म पुर्याउँदा पुर्याउँदै हामी आजको कार्यक्रमको लगभग अन्त अन्तमा पनि आइसकेका छौँ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 आभार प्रकट गर्छु रेतिनजेलसम्मको प्राविधिक साथको लागि राजलाई पनि धेरै धेरै धन्यवाद दिँदै अर्पण समर्पणको आजको यो वायबाटमा प्रतीक्षा पनि बिदा हुन्छ हवस् त नमस्कार <Symphony plays> कठिन भयो बे त